पटक पटक सरकारी कार्यालयका गाड़ीहरू दुरूपयोग भएका हल्ला वा खबरहरू आइरहन्छन् कहिले सार्वजनिक विधाको दिन अनुमति नलिई सरकारी गाड़ी चलाउँदा कहिले का कार्यालयको समय सकिएपछि व्यक्तिगत परिवेशका लागि गाडी चलाउँदा महँगो इन्धन र महगा गाड़ीहरू जथाभावी चलाएर सरकारी कार्यालयका कर्मचारीलाई हिँड्दा नेपाली जनताहरूले कुनै ठाउँहरूमा गाड़ी नियन्त्रणमा लिई प्रहरीलाई बुझाउने गरेका छन् यस्ता खबरहरू आइरहँदा हिजो साँझ मात्र रत्नगर नगरपालिकाको गाडी फेरि विवादमा तानिएको छ नगरपालिकाका केही कर्मचारी र रा केही राजनैतिक दलका पार्टीहरू कार्यको समय सकिएपछि र एक झर अब नम्बरको गाडी लिएर खाजा खान गइरहेको अवस्थामा स्थानीय वासी र रा केही राजनैतिक दलका व्यक्तिहरूले उक्त गाडी नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको थियो नगरभित्र यस्ता घटनाहरू धेरै भएको नगरका जनताहरू आकर्षित भएको र नगरपालिकाका कार्यालय प्रमुखले नै यसलाई समाधान गर्नुपर्ने बताउनुहुन्छ नागरिक सरोकार मञ्चका सदस्य चन्द्रकान्त ओझा यो नगरको सम्पत्ति हो नगरभित्र यस्ता किसिमका धेरै किसिमका प्रवृत्तिहरू विकास भएर विभिन्न पटक यो पटक भयो एकपटक दुईपटक तिन पटक भन्ने जस्तै कुराहरू भए यो हुन हुँदैन ले करो, जनता कर हो जनता अनुमति करना जो नगर पिता हिजोद का जो नगर प्रमुख इस दुरुपयोग भैया सरकारी कार्य का साधन दुरुपयोग में लियान राज्य को संपत्ति जोगाई राखी जनता दुरुपयोग भन को निगरानी रहन को दुरुपयोग खण्डमा सबै नागरिकहरू लाग्नुपर्ने र यस्तो सवारी साधन त संकेत मात्र भएको बताउनुहुन्छ नेकपा माओवादीका नगर इन्चार्ज हरिप्रसाद पौडेल यो त एउटा सिम्टम मात्र हो एउटा संकेत मात्र हो सवारी सा साधन तर हाम्रा चाहिँ करोडौँ बजेटहरू गइरहेका छन् त्यसको प्रमाण हामीहरूसँग छ हामीसँग छ जहाँ कि नगरपालिकामा एउटा चुस्त दुस्त हिसाब किताबहरू छैनन् अपारदर्शी हिसाबले काम गरिन्छ मनमानी हिसाबले खरिद बिक्रीहरू गरिन्छ सामान किन्दै नकिनिकन सामान किनेको भनी चाहिँ यो ढङ्गले अगाडि बढिरहेको वर्तमान सन्दर्भमा सवारी साधन त सङ्घ र घटनाको एउटा सिन हो त्यसमा खासै त्यो केही होइन भन्ने लाग्छ यसरी नगरपालिकाको सरकारी गाडी दुरुपयोग भएको भन्दै प्रहरीको नियन्त्रणमा रहँदा केही राजनैतिक दलहरू स्थानीय वासीहरूले साधनको दुरूपयोग भएको खण्डमा विरोध गरिरहँदा नगरपालिकाको गाडी दुरूपयोग प्रति नगरपालिकाका कार्यकारी अधि सहदेव प्रसाद श्रेष्ठ यसो भन्नुहुन्छ हाम्रो कर्मचारी कर्मचारीहरू यता दिनको लागि र उहाँहरू जाने सन्दर्भमा चाहिँ त्यो गाडी तोडफोड गर्ने नियन्त्रण लिने त्यो काम चाहिँ भएको रहेछ त्यो नहुनुपर्ने थियो भयो यो भइसकेपछि उहाँहरूले चाहिँ तोडफोड गरेर नहुने थियो एउटा चाहिँ वैधानिक बाटोबाट जानुपर्ने थियो अब त्यही छ उहाँले राखेर चाहिँ अब उहाँले बुझाउनु भएको छ अब यसमा चाहिँ मेरो ध्यान आकर्षण चाहिँ भएको छ अब यसलाई चाहिँ अब हामी कतै सबै हिँडकै मान्छे छौँ हाम्रै हिँडकै दाजुभाइहरू छौँ अब हाम्रै सहकार्यमा समन्वयमा समझदारीमा विकास निर्माण काम हुने हो एउटै कुरालाई चाहिँ आफ्नो माग दाबी राखेर रा, एउटा समाजको चाहिँ विचलन गर्न खोजियो भने अवश्य पनि विकास निर्माण चाहिँ पछि पर्छ र यसलाई चाहिँ हामी सबैजना चाहिँ समस्यालाई बल्झाउन छट्टा समस्या बल सुल्झाउनुतिर चाहिँ अब हामी सबै समझदारी भएर लाग्नुपर्छ र अब आगामी दिनमा चाहिँ हामी नगरपालिकाको तर्फबाट पनि अब कुनै दुरुपयोग हुन नदिने अथवा सेवा चाहिँ राम्रोसँग सुधार रूपले सञ्चालन गर्नेतर्फ नगरपालिकाको ध्यान अवश्य जानेछ अब पनि यस्ता घटनाहरू अथा सरकारी कार्यका साधनहरू दुरूपयोग नहुन यही सड नगरवासीको आग्रह